अन्तै कतै राखिदिनुहोस् एउटा कुण्ड जस्तोमा लगेर सानो सानो जलाशयमा राखिदिनुहुन्छ त्यहाँ पनि त्यसै गरी भन्छ त्यसले त्यो सानो माछाले म त यहाँ पनि अँ्दिनँ महाराज यो पर्याप्त भएन यो बसे मेरो ठाउँ त्यसपछि महाराज लगेर अलिक ठुलो तलाउमा राखिदिन्छन् त्यसपछि त्यहाँ पनि त्यो माछाले त्यही भन्छ रातभरिमै बढिसक्छ त्यो झाक त्यसलाई म यहाँ पनि अटिनँ अझ ठुलो तलाउमा राखिदिन्छन् राजाले त्यसपछि त्यो पनि त्यहाँ पनि अट्तै नै त्यो माछु भन्छ मलाई अझ ठुलो मलाई त समुद्रमै लगिँदैन भनेर अनि उहाँ लगेर राजर्षी द्रविडेश्वर सत्यव्रत महाराजले त्यहाँ राखिदिन्छन् त्यसपछि भगवान् आफ्नो वास्तविक स्वरूप प्रकट गरेर दर्शन दिनुहुन्छ मत्स्यावतार धारी प्रकट भएर शङ्करचक्र गदा पद्मा धारण गरेको रूप छ मूल आकृति चाहिँ माछाको छ त्यसै भित्र त्यो रूप दर्शन दिनुहुन्छ अनि भन्नुहुन्छ महाराज मैले एउटा विशेष कृपा सन्देश दिनको लागि यो लीला गरेको आजका सातौँ दिनका दिन समुद्र यो यति बढेर आउँछ माथि उर्लिएर पानी सारा भूमण्डल ढाकिन्छ समुद्रमय बन्न पुग्छ हो त्यस अवस्थामा एउटा ठुलो नौका सामुबाट आइरहेको देख्नेछौ तिमीले त्यसमा सप्तर्षिहरू विराजमान हुनुहुन्छ यस सृष्टिका सारभूत वस्तुहरू अन्न आदि वस्तुहरू औषधि आदि जस्ता वस्तुहरू लता वृक्ष वनस्पतिका मूल तत्त्वहरू त्यसमा राखिएका हुन्छन् अर्को सृष्टिलाई काम लाग्ने गरी र त्यो सुरक्षा साथ ती समस्त वस्तु सप्तर्षिहरूलाई लिएर नौका आउनेछ र त्यस नौकामा तिमी आरोहण गर्नु म माछाको विशाल रूप लिएर आउँछु मेरो सिंहमा बाध नौका महाप्रलयको अवधिभरि म त्यसलाई सुरक्षित रूपले सञ्चालित गर्छु अनि फेरि अर्को सृष्टिको शुभारम्भ हुने बेलामा सप्तर्षिहरूले ज्ञान दिनेछन् तिनै यस्तो सृष्टिका बीजबु तत्त्वहरूले अर्का अर्को सृष्टिमा अन्नादि उब्जिनेछन् र त्यो सब व्यवस्थाको लागि सङ्केत गर्नलाई मैले यो लीला अवतार ग्रहण गरेको हुँ भनेर यस प्रकारले भगवानले आज्ञा हुन्छ सत्यव्रत राजर्षीलाई त्यो सन्देश परिपालनीय लाग्दछ र त्यसैमा ते अत्यन्त दृढता साथ रहेर त्यो हप्ता बिताउनुहुन्छ उहाँले र त्यसपछि त्यो नौका भने जस्तै गरी आउँछ सामुबाट सप्त ऋषि ऋषिहरूसहित त्यसमा आरोहण गरेपछि भगवान् स्वयं मत्स्यावतार रूपमा आएर मत्स्यधारी रूपमा आएर मत्स्य रूपमा सिंहमा अनि उहाँको त्यो नौका बाँधिन्छ महाप्रलय पर्यन्त त्यो नौका भगवान्ले सुरक्षित रूपले सञ्चालित गरिदिनुहुन्छ फेरि अर्को सृष्टिको बेला आएपछि अनिखेर ती वस्तुहरू अर्को सृष्टिलाई उपयोगी हुन्छन् इत्यादि पावन सन्दर्भहरू अष्टमस्कन्धका कथाहरूमा आउँछन् नवमस्कन्धमा सूर्यवंशको वर्णन छ महाराज परीक्षितजीले नवम स्कन्दको प्रारम्भमा निवेदन गर्नुभयो गुरुदेव धेरै मनमन्तरहरूका कथा मैले सुने अब मनु म अब वैवस्मत मन महाराजको वंश अर्थात् सूर्य वंशको बारेमा सुन्न चाहन्छु सुखदेव स्वामी भन्नुहुन्छ महाराज मतलब एकदम संक्षेप्तमा बताइन्छु हजुरलाई किनभने नसक्य विस्तो बक्तुम वर्ष सतैदि सय वर्ष लगाएर पनि यसलाई पुरा भनौँ भन्दा सकिँदैन त्यस कारणले म साथ साथ कुराहरूलाई संक्षिप्त रूपमा बताउँछु सुरुदेखि प्रारम्भदेखि नै बताउँछु सबभन्दा पहिले भगवान् श्रीनारायण हुनुहुन्थ्यो उहाँको एकपछि अनेक बन्ने एकबाट अनेक बन्ने इच्छा हुँदाखेरि उहाँको नाभिबाट कमल प्रकट भयो कमलबाट ब्रह्माजी प्रकट हुनुभयो अनि ब्रह्माजीका पुत्र मरिचिऋषि ब्रह्माजीको मनबाट प्रकट हुनुभयो अनि मरिचि ऋषिका पुत्र कष्ट प्रजापति हुनुभयो कष्ट प्रजापतिकी दक्षपुत्री जो पत्नी अदित हुनुहुन्थ्यो उहाँका कोखबाट बाह्रवटा रूप लिएका सूर्य प्रकट भए र त्यही सूर्यबाट विवश्वान नाम गरेका सूर्यबाट संज्ञा नाम गरेकी पत्नीका कोखबाट पुत्र वैवस्वत नाम गरेका क्षत्रिय श्रेष्ठ एकजना बडा श्रद्धामय धर्ममय जीवन भएका राजा प्रकट भए वैवस्वत मन महाराजको नामले प्रख्यात भएका राजा श्रद्धा नाम गरेकी महारानी हुनुहुन्थ्यो महारानी श्रद्धा अत्यन्त नाम जस्तो श्रद्धा थियो कार्य गराइ पनि त्यस्तै थियो अब धेरै दिनसम्म दाम्पत्य जीवनयापन गर्दा पनि पुत्र रत्न नभएकाले उहाँहरूले पुत्रेष्टि यज्ञ गर्नुहुन्छ तर पुत्रेष्टि यज्ञ गर्दाखेरि महाराजलाई चाहिँ पुत्र रत्न प्राप्त भयो हुन्थ्यो पहिला पहिला कर्म गरौँला अनि धर्म गर्दै गरौँला भन्ने थियो महारानी श्रद्धाको चाहिँ विचार थियो पहिला धर्म गर्ने अनि पछि कर्म गर्दै गरौँला भनेर महारानी चाहनुहुन्थ्यो छोरी भइदिए हुन्थ्यो भन्ने महाराज चाहनुहुन्थ्यो छोरो भइदिए हुन्थ्यो भन्ने कस्तो त्यति ठुलो यज्ञ गर्दा पनि राजा रानीको सल्लाहै भएन छ कि क्या हो एक मना भएर गर्न सक्नु भएन छ दुईजना दुईतिर गाकाङ्क्षाले बाँडिएका एकजनालाई गा छोरी चाहिने अर्काजनालाई छोरी नै चाहिने त्यस्तो भयो र महारानीले गएर त्यो हवनकर्तालाई सुटुक्क कहना का भन्नुभएको थियो श्रद्ध महारानीले हजुर हवन गर्दाखेरि छोरी हुने गरी गरिदिउँ है भनेर कसै कुनै ठुल्ठुला हाकिमलाई अफिसरलाई रिझाउनु छ भने पहिला श्रीमतीजीले निर्णय गरेर पहिला रिझाइराख्नुपर्छ यसो त्यताबाट सूत्र लाग्यो भनेदेखि अनि उहाँलाई पनि उहाँले बिन्ती गरिदिनुहुन्छ अनि कहाँ बस्नु यो कुरा उहिलेदेखि रहेछ कि क्या महारानी श्रद्धाले खुसुक्कै कहाँ नगर हजुर छोरी हुने गरी हवन गरिदिने है भनेको महारानीले भने कुरा मानिदिनु पर्यो पछि काम लाग्छ भनेर हो कि के हो सुटुक्क के विचारै नगरी मानिदिइहाले हवनकर्ताले त्यसै गरी हवन भयो पछि परिणाम प्राप्त हुने बेलामा त कन्या पो भइन् नाम गरेकी कि कन्या भइन् त्यसपछि बडो गुनासो गर्न थाल्नुभयो गैवेश महाराज चाहेको थियो एक थोक हव अर्को थो। अब यसको समाधान के गर्ने पुत्र कसरी त्यस प्राप्त गर्ने भनेर गएर आफ्ना कुल गुरू वशिष्ठजीलाई निवेदन गर्दा वसिष्ठजीले आफ्ना पिता ब्रह्माजीसँग समेत सम्पर्क गरेर एउटा विशेष विधि गरिदिनुभयो ल ठिक छ त पौसको प्राप्त होस् यिनलाई पुरुष बनाउने नि हिजोआज पाश्चात्य जगतमा ठुलो प्रयत्न गरिराखेका छन् वैज्ञानिकहरूले स्त्रीलाई पुरुष पुरुषलाई स्त्री बनाउने उनीहरू प्रयत्न गर्दैछन् बन्न त आकृतिले त बन्दा रहेछन् तर स्त्रीको स्वभावगत कुराहरू पुरुषका स्वभावत कुरा चाहिँ हुँदो रहेनछन् आकृति चाहिँ बन्दो रहेछ ठ्याक्कै त्यस्तोसम्म चाहिँ पुगिसक्यो वैज्ञानिकहरू अहिले त उस बेला पनि वैज्ञानिकहरूका पनि महावैज्ञानिकहरू पहिला पहिला हामीहरूको यो नाक समाउने काम यी बाहुनबाजेहरूलाई केही काम छैन बिहान उठो हतार बदो मुख्दो आज नाक समाएको भनेर गिज्याउँथे अचेल नाक समाउने काम विश्वव्यापी भइसक्यो कहाँ बाहुन बाजे मात्रै गर्छन् त अहिले संसारभरिका मानिस मात्र उठेर गर्छन् सब प्राणायाम गर्छन् अहिले त्यो विज्ञान सम्मत हो भन्ने कुरा सर्वत्र प्रमाणित भइरहेछ त्यस्तो साना साना जसले बताएका कुरा आज संसारभरि वैज्ञानिक छन् विज्ञान सम्बद्ध छन् त्यस्ता महान् मुनिहरूसँग कुन विज्ञान थिएन र आजका वैज्ञानिकहरूले गरेका प्रयासहरू उहाँहरू त्यसै बेला सकिदिनुहुन्थ्यो गर्न वशिष्ठ ऋषिले ब्रह्माजीको समेत आशीर्वाद प्राप्त गरेर ती कन्यालाई इलालाई सुद्युम्न नाम गरेका राजकुमारको रूपमा परिणत गरिदिनुभयो सुद्युम्न बढ्दै गए राजकुमार बढ्दै बढ्दै युवावस्थामा प्राप्त भए एकचोटि वन भ्रमण गर्न जाने इच्छा हो सुध्याउन राजकुमारलाई आफ्ना सहचरहरू साथी मित्रहरू पनि लिएर उनी वन घुम्दै घुम्दै एउटा यस्तो वनमा पुगे जुन वनमा माता जगदम्बा पार्वतीले श्रापित गरिदिनु भएको थियो र त्यो क्षेत्रमा कोही पुरुष पस्न आयो भने त्यसले स्त्री हुनुपर्ने श्राप थियो किन त्यस्तो गरिएको थियो त्यहाँ भने कुनै टाइममा सप्त ऋषिहरू आज्ञा अनुमति केही नलिकन भगवान् सदा शिवशङ्कर माता पार्वतीको एकान्तको रहस्यमा स्थान थियो त्यसमा सिधै पसिदिन थाल्नुभयो अनि यसरी यो त एकदम मर्यादाक उल्लङ्घन हुन थाल्नु कसैले पनि परवाही नगर्ने भए अब उपरान्त यस क्षेत्रमा जो पुरुष पस्ला त्यो स्त्री भइहालोस् भन्ने गरेका थियो माताले जगदम्बा पार्वतीले सुदिम्न राजकुमार अरू राजकुमार अब अरू राजकुमारका यताउता शोभा रमणीय दृश्यवली हेर्दै वनका सौन्दर्यको आनन्द लिँदै अगाडि बढ्दै थिए सुदिऊँ न आफू चाहिँ घोडामा चढेर टिक टिक, टिक, टिक गर्दै त्यो क्षेत्रमा प्रवेश गर्न पुगे त्यहाँ प्रवेश गर्ने बित्तिकै थाहै नपाइकन ल आफू त स्त्री पो भइसकेको नारायण नारायण हेर बिहान किरीट कुण्डल धारण गरेर आएका सलदका साथ आएका राजकुमार ल गुम्तु हालिया छ सबै रूपै अर्कै होइन आफू मात्रै यस्तो भयो कि अन्त पनि असर पऱ्यो भनेर यसो घोडातिर याद त पनि घोडी भइसक्यो अर्थ क्षेत्रमा पसेर त घोडा पनि घोडी भएको छ भगवानको कैलासपति महादेवको पार्वती वल्लभ प्रभुको उहाँको क्षेत्रमा गएर प्रवेश गर्ने बित्तिकै त्यस्तो भयो त्यसपछि फेरि सुधो म एकदम नेना अरू लगाउँदै आएँ म त त अब के गर्ने भने त महाराज भैवस्वत भनौँ कुरा पुग्यो उहाँले फेरि उसै कुल गुरुलाई गुहार्नु भयो बसेट ऋषि फेरि आफ्ना पिता लोकपितामा ब्रह्माजीलाई सहायताको रूपमा पुकारर्नुभयो र त्यसपछि एउटा वैकल्पिक व्यवस्था गरियो ल एक महिना स्त्री हुनु एक महिना पुरुष हुनु एक महिना सुदुम्न जस्ता राजकुमार भएर सुदुम्न बनेर हिँड्थे ती प्राणी अर्को एक महिना चाहिँ इला नामकी राजकुमारी भएर तिनको महिना त्यस्तै रूपमा ती इलासँग प्रिय चन्द्रमाको छोरा बुधले विवाह गरे र त्यताबाट जन्मेका पुरु रबा नाम गरेका बडा प्रख्यात राजी चन्द्रवंशका भए त्यहीँदेखि चन्द्रवंश चल्दछ सम्पूर्ण पाण्डवहरू चन्द्रवंशका थिए कौरवहरू चन्द्रवंशका थिए तिनी पुरु रबाका वंशधारहरू हुन् तँ एउटा चन्द्रवंशको हाँगो अलग्गै गयो पुरु रबा महाराजबाट यतापट्टि सूर्यवंशमा चाहिँ के भन्नु बयान गरेर साध्य छैन सय वर्ष लगाएर पनि वर्णन गर्न सकिँदैन भनेर स्वयं सुखदेव स्वामी भन्नुहुन्छ त्यो कोख नखोलुन्जेलसम्मको महारानी श्रद्धाको कोख नखोलुन्जेलसम्मको त्यस्तो अचम्मका लिलाहरू भइरहेका थिए पछि त इक्स्वाकुतीष्टु सग नरिष्यन्त पृष् दसजना परम यशस्वी पुत्र प्राप्त भए महारानी श्रद्धालाई दसजना पुत्रहरू मध्ये यी पृष्द नाम गरेका राजकुमार चाहिँ गौमाताका सारै प्रेमी सेवक थिए सानै उमेरदेखि अलिकति यहाँ डुर गर्न सक्ने बेलादेखि नै घाँस खोजी खोजी गौमातालाई सेवा गर्ने खुवाउने गर्थे कुल गुरु वसिठजीले देख्नुभयो यी त गोसेवक बन्छन् महान् महान् गोसेवकको नाताले चिनिनेछन् पछि ठुलो रस र सम्मानमा यिनीको भनेर तिमीले चाहिँ एउटा सानो सानो समूह गाईको लिएर जानु र राम्रो हरियालीपूर्ण घाँसहरू भएको पानीको प्रबन्ध भएको राखेर त्यो गौमाताहरूको समूहलाई विशाल बनाउनु तिम्रो जीवनको सिद्धि त्यसैबाट हुनेछ भनेर बताउनु भएको थियो प्रसाद र राजकुमारले गौमाताहरूको समूहलाई लिएर गएर एउटा सुन्दर हरियालीपूर्ण घाँसले भरिएको ठाउँमा जहाँ कलकल कलकल -कल -कल गङ्गाजीको प्रभाव बहन्थ्यो त्यस ठाउँमा लगेर सेवा गर्न थाले बढ्दै बढ्दै गइराखेका त्यो गौमाताहरू सङ्ख्यामा हजारौँ बेलामा एक साँझ पख्तिर कतै आफू दृश्यवली हेरेर रमाइलो गरिराख्यो होला गङ्गाजीको कलकल कलकल छाँगो खसिरहेको माथिबाट झरधर झरधर हरियालीपूर्ण दृश्य हेरेर हिँड्दै गऱ्यो होला साँस परिसकेपछि एक दिन अकस्मात एउटा बाघले गौमातालाई आक्रमण गरौँ गाईलाई बाँ बाँ गरेर आरतनाद गरेर गौमाता कराउन लागिन् लौ गाईलाई के भयो नि भनेर हातमा रहेको खड्ग तुरन्त त्यस बाघलाई लक्ष्य गरेर उनले प्रहार गरे गल्तीले त्यो खड्ग गएर गौमा तलाई लागो र गौहत्याको गो महापातक लागो महारान्त राजकुमार राज पृष्गुरु वशिष्ठजीले भन्नुभयो पृष्द र अब तिमी यो वंशमा सम्बन्धित भएर रहन लायक लागेको छैनौ राजघरानामा तिमी निर्वासित हौ अब यस घरलाई आँगनलाई छोडिदेऊ अब भनेर निर्वासित गरिदिनु अनि जङ्गलमा गएर एकान्त सेवन गर्दै पृष्द राजकुमारले भगवान् वासुदेवको आराधना गर् वासुदेवी भगवती परामनिवृत्तिमा मागत वासुदेव भगवान श्री हरिमा अत्यन्त अनन्य निष्ठा साथ ती प्रस राजकुमारले श्रद्धा राखेर भगवान वासुदेवको उपासना गरे ओम नमो भगवते वासुदेवाय ओ नमो भगवते वासुदेवाय वासुदेवाय नमो भक्तवत्सलाय वासुदे भक्तवत्स भन्दर साधनामय जीवनयापन गरे प्रभु वासुदेवको स्मृतिमा ध्यानमा र वासुदेव भगवानको कृपाले गोहत्याको महापातकबाट पनि पृष्ठ राजकुमारलाई छुटकारा मिलो किनभने भगवान् भन्नुहुन्छ अपि पापेभ्य सर्वेभ्य पाप कृतम सर्व ज्ञानप्लवे नै हो हे अर्जुन हिजो तिमी महापातकी थियौ अरे तर मेरो शरणमा आयो मेरो उपासना गर्यो भने तिमी मुक्त हुन सक्छौ भनेर भगवानले आज्ञा भएको छ त्यस्तै यहाँ पनि भयो महाराज परीक्षीजी यो वंश त यति यशस्वी राजर्षीहरूको वंश हो र यसै वंशमा मानधाता नाम गरेका राजर्षी भाइ नाभाग नाम गरेका महान् प्रतापी राजर्षिको उदय हुन्छ यसैमा अम्बरीश महाराज जस्ता महान् भक्तको चरित्र छ राजर्षी अम्बरीस अनि यसै वंशमा सत्र पिँढीपछि सगर महाराजको उदय हुन्छ जसले उनासाठी उना सय यज्ञ गरिसकेको अवस्था थियो स्वयं यज्ञ सम्पन्न हुन बाँकी थियो स्वयं यज्ञ सम्पन्न हुने बेलामा देवराजेन्द्रले आएर छलपूर्वक घोडाहारण गरेर लिएर जान्छन् र कपिल भगवानको आश्रममा बाँधिदिन्छन् अनि स्वर्गतिर जान्छन् आफू यता सगर महाराजलाई चिन्ता हुन्छ अनि अब कसरी त्यो घोडा प्राप्त गर्ने र यज्ञ पूर्ण गर्ने भनेर चाहिँ त्यतिभन्दा आफ्ना छोराहरूलाई महाराज सगर पठाउँछन्